रेडियो टन सात बजेको वर्षमा चितवन जिल्लाभित्र सड़क दुर्घटनामा परि अन्ठन जनाले ज्यान गुमाएका छन् जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष दुई हजार उनासत्तर सत्तरीमा साना ठुला गरी एक सय दस थियो साथै सडकमा परि सयौँ घाइते समेत भएका थिए चितवनमा दुर्घटना संख्यामा वृद्धि भए पनि मृत्यु हुनेको संख्या क्रमशः घट्दै दे गएको देखिएको छ जिल्ला ट्राफिक प्रहरीकाले चितोनको तथ्याङ्क अनुसार चितौनमा गत आर्थिक वर्ष दुई हजार छैसठी सतसठीमा भएको त्रियानब्बेवटा दुर्घटनामा परि एक सय सडसठी अडसठीमा भएको पैँसठीवटा दुर्घटनामा परि सतहत्तर जना दुई हजार अडसठी दुर्घटनामा परि सडसठी जनाको मृत्यु भएको थियो ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाको संख्यामा हलचल भए पनि विगत चार वर्ष अघिदेखि सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा क्रमशः कमी आएको देखिएको छ सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जानकारी हुनुले पनि दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सितोनका प्रमुख रविन श्रेष्ठले बताउनु ट्राफिक प्रहरीको प्रयास तथा सर्वसाधारणले ट्राफिक नियमलाई पालना गरेकै कारण मृत्यु हुनेको संख्या कमी आएको उहाँको भनाइ छ सा। साथै उहाँले अझै पनि ट्राफिक जनशक्ति कमी भएकोले कार्य सम्पादनमा समस्या उत्पन्न भएको बताउनु भयो तथ्याङ्क अनुसार सड़कको दुरावस्था र चालकको लापरवाहीको कारण बढी दुर्घटना भएको देखिएको छ पूर्वी चितवनको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने चिसापानी ताल संरक्षण अभावको कारण ओछेलमा परेको छ पर्यटक हिसाबले महत्त्वपूर्ण रहे पनि ताल व्यवस्था तथा प्रसार प्रसार नहुँदा ओछेलमा परेको स्थानीय बासिन्दाहरूको भनाइ छ मध्यवर्ती अन्तर्गत कण्डेश्वरी र देवीथान सामुदायिक वनको सिमानामा स्वताल रहेको छ प्राकृतिक रूपमा नै पानीको मूल फुट्ने हुँदा बाह्रै महिना तालमा पानी जमिरहन्छ तालको संरक्षण गर्न सके आन्तरिक तथा बाहे पर्यटकहरू प्रसुर मात्रामा भित्र खगेन्द्र मल्ली मध्यवर्त उपभोक्ता समितिका अध्यक्ष सीताराम अर्यले बताउनु भयो तालसँगो सामुदायिक वनभित्र वनदेवीको मन्दिर पनि संरक्षण अभावले गर्दा जीर्ण बन्ने अवस्थामा पुगेको छ मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पने विभिन्न सामुदायिक वन हुँदै कण्डेश्वरी र पूर्वी चितौनको भण्डारासम्म पुग्ने पर्यटन मार्ग रहे पनि सोताल र मन्दिरतर्फ कसैको ध्यान जान सकेको छैन कोचकोची सामुदायिक वनबाट शुरू भई कन्देश्वरी सामुदायिक वन देवीथान हुँदै राप्ती एकता सामुदायिक वनमा रहेको पर्यटन मार्गमा गाडी समेत आवत गर्ने गर्दछ चितवन नेकुञ्ज अन्तर्गत नै पर्ने भएकाले पनि तालको सरसफाई गरेर प्रचार गर्न सके नेकुञ्ज घुम्न आउने पर्यटकहरूले ताल र मन्दिर अवलोकन गर्ने मध्यवर्ती उपभोक्ता समितिको पानी कोइली धारा कुलोबाट लिएका छन् सोतालमा विभिन्न किसिमका माछा पानीको साथै विभिन्न जनावरहरू पानी खनाउने गरेको स्थानीय गाविस्ताका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनु भयो सोताल दुई किलोमिटर वन क्षेत्रमा फैलिएको छ विगतमा फोरी राखेको मागप्रति क्याम्पस प्रशासनले व्यवस्था गरेको भन्दै अखिल नेपालसँग स्वस्थ तथा बैङ्क वित्तीय श्रमिक सङ्घ स्कुल अफ हेल्थ साइन्स एकाइ समिति चितौनले एक महिने आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेको छ भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको कार्यक्रमअनुसार आज साउन तिन गते मागका विषयमा आज क्याम्पस प्रशासनसँग छलफल गर्ने चार गते क्याम्पस गेटमा कालो बिहान राख्ने कालो पट्टी बाँधेर काम गर्ने एघार एक गतेदेखि एक्काइसम्म प्रशासन धरनाइस गतेदेखि अनुसितकालीन क्याम्पस प्रशासनमा ताला लगाउने समेका छन् पत्रकार सम्मेलनमा बोल्दै गाई समितिका अध्यक्ष दिलबहादुर देउजाले आफूहरूको माग सुनवाई गर्नतर्फ प्रशासन नलागेको भन्दै आन्दोलनमा जानु परेको बताउनु भयो लामो समयसम्म वार्ताबाट समस्या समाधान निकाल्ने भन्दै वार्तामा वार्तामा भएका सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा उत्रनुको विकल्प नेपालको एकमात्र केवलकार मनोकामना केवलकारको टिकट मूल्य बढेको छ साउने गतिदेखि लागू हुने गरी व्यवस्थापनले टिकटको मूल्य एक सय पचास रूपियाँ बढ़ाएको हो यसअघि टिकटको मूल्य चार सय पच्चीस रुपियाँ कायम थियो सबै क्षेत्रमा महँगी बढ़ेको कारणले टिकटको भाव बढ़ाउनु परेको प्रशासनले जनाएको छ रत्नगर एक बकुलहर में रहकर नाथ बालबालिका संरक्षण तथा आवास केन्द्र शाहरा को घर हिज चेतवन युवा समूह दोहा कतार ने बत्तीस हजार आर्थिक सहयोग चेतौन युवा समूह दोहा कतार का दक्ष भूमिराज कार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 त छन् कार्यक्रमका प्रमुख अतिथि चितवन युवा समूह नेपालका अध्यक्ष मुक्ति अधिकारीले सो वर्षमा समूहले चितुनका विभिन्न क्षेत्रमा हालसम्म चालिस लाखभन्दा ,00 बढी सहयोग गरिसकेको जानकारी दिनुभयो सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायिका सीता कडेल केन्द्रके अध्यक्ष स्वस्तिका तिवारी चितवन युवा समाज दुहा कतारका आजेवन सदस्य एवं पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष रवि भट्ट लगायतले मन्तव्य राख्नु थियो कार्यक्रम केन्द्रकै अध्यक्ष तिवारीको अध्यक्षतामा भएको थियो क्षेत्रीय ट्राफिक भ्रिकाले बुटवलले पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला नवलपरासी रहेको जनाएको छ क्षेत्रीय ट्राफिक भ्रिकाले बुटोलका प्रहरी साग निरीक्षक पोम नारायण खनालका अनुसार नवलपरासीमा सवारी दुर्घटनाबाट एक सय ज्यान गुमाएका छन् आर्थिक वर्ष दुई हजार उनासत्तरी सवारी दुर्घटना बढी हुनेमा नवलपरासी रहेको छ जहाँ एक सय ज्यान गुमाएका छन् त्यसै सबैभन्दा कम दुर्घटना हुने जिल्लामा मनाङमा दुई र म्याग्दीमा आठजनाले ज्यान पश्चिमाञ्चलमा छ सय चौतिसमा पर्दा चार सय चौसठी जनाले ज्यान गुमाएका छन् जसमा मोटरसाइकल मात्रै दुई सय पचासमा परेको हो नवलपरासीमा आर्थिक वर्ष दुई हजार एक सय जनाले ज्यान गुमाएका थिए त्यसको तुलनामा आर्थिक वर्ष उनासत्तरी सत्तरीमा सुवारी दुर्घटनामा कमी आएको हो मादक पदार्थ सेवन जाँच र नियमित सुवारी जाँचको कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरीकाले नवलपरासीले जनाएको छ जिलामा अघिल्लो वर्षको भन्दा चौतिसजनाले ज्यान गुमाउनेको संख्या कम हो लामो राजमार्ग भएकाले नवलपरासीमा दुर्घटना बढ़ी हुने गरेको छ दाउनेदेखि गैनाकोटसम्म सवारी दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी पदम बडुले बताउनु भयो जसमा चौवालिसजना चौवालिस बस 32 ट्रक तेह्र जीप कार मोटरसाइकल त्रिचालिस रहेको छ त्यस्तै ट्र्याक्टर तिर साइकल छेला बीस र अन्य सवारी पाँच दुर्घटनामा परेका छन् जिल्ला पनि मोटरसाइकलमा नै बढ़ी दुर्घटना परेको छ घाइतेको संख्या दुई सय अन्ठाउन्न रहेको छ जुन तुलनात्मक रूपमा घट्दो रूपमा देखिन्छ समग्रमा दुर्घटना घट्दा पनि नवलप्रासी अगाडि हुनु दुखद पछि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ मकवानपुरका एक सय अठार विद्यालय दरबन्दी बिना नै सञ्चालन भइरहेको छ जिल्ला शिक्षकारले मकवानपुरका एउटा पनि मकवानपुरबाट एउटा पनि दरबन्दी र राहत बिना नै ती विद्यालय सञ्चालनमा आएका हुन् शिक्षा कार्यालयसँग दरबन्दी मा गर्दा नपाएको ती विद्यालयले गुनासो गरेका छन् दरबन्दी नपाएको विद्यालयहरूले अभिभावकसँग पैसा उठाउने सामुदायिक बन्द गाविसबाट पाएको राहतबाट शिक्षकलाई तलब खुवाउनु बाध्यता रहेको बताएका छन् जिल्ला शिक्षक कार्यालयले विद्यालय सञ्चालनको का अनुमति दिए पनि शिक्षक भने उपलब्ध नगराएको विद्यालयहरूले गुनासो गरेका छन् मकवानपुरका शिक्षक दरबन्दी कम भएकाले विद्यालयहरूलाई शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षक कार्यालय मकवानपुरका उपसचिव हेमशर्मा पौडेले बताउनु भयो दरबन्दी नपुगेका अचालिस विद्यालयलाई सो वर्ष पेशकासा गरिएको उहाँले जानकारी दिनुभयो प्रयोगत्मक परीक्षाको लागि आवश्यक पूर्वाधार नहुँदा यातायात व्यवस्थाकालय नारायणीले विगत तीन महिनादेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्न नसक्दा ना नारायणी अञ्चलका सयौं सर्वसाधारण मर्कामा परेका छन् स्थानीय स्तरबाट लाइसेन्स वितरण नहुँदा सर्वसाधारण शास्त्रै भोग्नु परेको चितवनवाडी अध्यापरी निवासी बालमुकुन्द अधिकारीले बताउनु यातायात व्यवस्थाकालय नारायणीले वैशाखदेखि सबै खाले सवारीको लाइसेन्स वितरण रोकेको छ लाइसेन्स वितरण गर्दा लिने प्रयोगत्मक परीक्षाको लागि आवश्यक जग्गा र त्यसमा छैन पूर्वाधार नहुँदा समस्या परेको यातायात व्यवस्था कार्यालय नारायणीका कार्यालय प्रमुख चन्द्र फुयाले बताउनु भयो यातायात व्यवस्था विभागले लाइसेन्स लिन पछिल्लो समय नयाँ तरिकाबाट प्रयोगत्मक परीक्षा दिनको लागि भौतिक पूर्वाधार निर्माण गर्न निर्देशन दिएको र सहीको खोजी भइरहेको यातायात कार्य का दस का पन्ध्र दिनभित्रमा भौतिक पूर्वधार निर्माण गरिने आगामी भदौ मसान्त भित्र बिरगन्जबाट प्रयोग ट्रायल्स परीक्षा दिने व्यवस्था मिलाइने कार्यालय प्रमुखले बताउनु भयो वीरगञ्जबाट यातायात व्यवस्था कार्य हेटाउन चाहने भन्ने हल्ला अीरगंजबाट हुने कुनै पनि हालतमा नहट्ने रिग्मीले गर्नुभयो यता स्थानीय प्रशासनले भने भक्तपुर भा निवासी एक मरेको मान्छेको नाममा यातायात व्यवस्था कार्यालय नारायणीले लाइसेन्स जारी गरेपछि यातायात व्यवस्था कार्यालयले तत्कालको लागि वीरगन्जवाद लाइसेन्स वितरण रोक्का गरेको र मरेको मान्छेलाई ला लाइसेन्स दिन दिकृत सहित तीनजना कर्मचारीलाई निलम्बन गरी कार्यवाही समेत गरेको जनाएको छ पालर्पण जुनावासको अर्पण जुनावासमा हाम्रो प्रश्न छ संविधानसभाको चुनाव नजिकिँदै गर्दा षड्यन्त्र हुन थालेको भने प्रसन्डको भनाइमा तपाईँ के भन्नुहुन्छ ए सही हो बेपत्यार लाग्दैन र से वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ अर्पण जनआवाज में तको लगी मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एपगी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आपूक उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जनआवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने कालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ त्रिजना वीरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन सडक खण्ड मुग्लिन अविषे काठमाडौँ सडक खण्ड मुगलिन दमोली पोखरा सडक खण्ड र नाङगढ प्रासे बोटो सडक खण्ड पनि खुल्ला रहेको छ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 हमी स्थानीय समाचार को अंत्यौं तटना दुर्घटना भैया सावजनिक चो का विषय में कुछ कार्यक्रम को आयोजना करते हुए भाई हमी समझना होगा हमी समझने फोन नंबर शून्य सुवन पांच तिरसठी दुई सौ पच्चीस पांच तिरसठी तीन सौ तीस तीन से से, इमेल इंटरनेट को सुविधा छमे सकून ईमेल ठेगानार हो, हो रेडियो एट जीमेल डट कम रेडियो पुनरक्म बाटार भर के साथ सुनी रह स्थानीय समाचार नमस्कार एस समचार को Attitude, Academy, प्लस टू करना पाइने साथ ही इंग्लिश जापानी कोरियन भाषा एवं कम्प्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खोहली चार पर्षा नारायणी डेवलपमेंट बैंक मोबाइल नंबर अंठानब्बे चार बावन छियालीस एक चौहत्तरबे चार तिरपन पैंतालीस शून्य चौदह <स्थ> जिरो